लाग्छ नि तपाईँलाई अहिले पनि उसैको मुटु भन्ने लाग्छ नि लाग्दैन भन्नुहोस् त उसको माया त लाग्छ अरू पनि माया नलाग्ने होइन पनि मैले उसमा त विश्वासघात गरेँ अब उसले पनि आफ्नो भविष्य बस्नु पर्दो भन्छु दुई हजार चौसठी सालदेखि आजसम्म त लामो हो नि यात्रा त यत्रो लामो यात्रामा तपाईँले गुम्सिएर बस्ने लुकाएर बस्ने खालि त्यो शारीरिक सम्बन्ध मात्रै राख्ने विवाह गरौँ नभन्ने तपाईँ पनि त लबस्तरी हो नि त सुन्नु अहिले महिलाहरूमा जुन विकृत देखा परेको छ नि यौन सम्बन्धलाई केही पनि नठान्ने हात मिलाए सर ठान्ने अनि पछि चाहिँ धोका पाएपछि बल्ल गल्ती गरेछु भनेर महसुस गर्ने पछिल्लो चरण यो भइरहेछ नि यसले महिलाहरूलाई झनपछि झनपीडित र अपेहेल कि गर्दा कोठामा कहिल्यै गएन उसले आग्रह गर्थे मेरो कोठामा आऊ भनेर भन्थ्यो तर म उसको कोठामा कहिल्यै पनि गइनँ ऊ मेरो कोठामा आइरहन्थ्यो उसले फोन म आउँथ्यो यति बेला आउँथ्यो उति बेला आउँथ्यो यस्तो गर्थ्यो उस्तो गर्थ्यो भन्थ्यो मैले उसलाई विश्वास गर्नुभएको र मेरो सिवाय केही च्यान छ अनि तपाईँको यत्रो चौसठी सालदेखि आजसम्म तपाईँको शारीरिक सम्बन्ध रहँदै आयो यस अवधिमा तपाईँको गर्व रहेन कहिले किन कसरी सुरक्षित रहनुभयो औषधि एक दुईचोटि त होइन त्यो फटिक झगानलाई त्यो समाजले के पनि सोचेको छैन त्यसले ठिकै गर्यो भने होलान् बाजुरी भन्या होलान् तपाईँ बदनाम हुनु पर्या छ आज माइतीका कुना गएर फालिनु पर्या छोरो कहाँ हो अहिले छोरालाई राख्न दिएन नि तपाईँसँगै माया लाग्छ होला नि के भन्न चाहनुहुन्छ आवाज सुन्दै सुनिदिनुहोस् जति सहयोग गरे नि केही गरे पनि जुन ठुला ठुलाहरू छन् पनि न्याय दिने मान्छेहरू छन् उनीहरूले आवाज सुनिदिँदै सुन्दिन्नन् अब नि जति नि सुनिँदै सुनिदिन्छन् भन्छन् भन्दा त उहाँहरूले अब यस्तो न्याय खोल्नुपर्छ यसरी बन्ने होइन भन्छन् बोलेका छन् बोलेर यहाँ कसैले सुनिदिएका छैनन् एकलौटी दबाब दिएको छ तपाईँहरूले जुन चिन्हमा उहाँहरूको अनि स्वार्थ लुट्ने बेला लुटिरहे फोन पनि गरेका छैन फोन अब जुन त्यो दस बजे राति त्यस्तो व्यवहार भयो छोपि भयो छोपिसकेपछि ऊ फर भइसकेपछि प्रशासन त्यसपछि दुई नम्बर माइती बोक्थे तिन नम्बर घर बोक्थे भएर यहाँ बैठक भयो बैठक अगाडि बैठकमा पक्किँदै <laughs> उसले फोन गर्यो मेरै नम्बरमा फोन त्यतिलाई मेरो घरमा लगाएर राखेँ म भोलि आउँथेँ भन्ने कुरा गरेँ कुरा गरेपछि त्यसपछि म बैठक मौफी रूपमा उठेर गयो म घरमा बसेँ त्यहाँबाट त्यसपछि सानोबाट पनि कुरा गरेँ तपाईँले मैले आर गुहार गरेँ मलाई यस्तो गरे यस्तो गर्छ के गर्ने कस्तो गर्ने भनेर आजसम्म मैले रहे सुनुनास यो सबै जातीय कारण हो किनभने तपाईँ विकी छोरी हुनुभयो मगर भए यो कारणले गर्दा समाजले स्वीकार गर्न नसकेको तपाईँको श्रीमानले पनि तपाईँले लैजान नसकेको वास्तवमा उसलाई पनि माया त लाग्दो होला माया नलागि यत्रो वर्षसम्म ऊ पनि अविवाहित केटा थियो तपाईँप्रति समर्पित भएर नै हो तर समाजले यस्तो सम्बन्ध यो जातीय विभेदका कारण स्वीकार नगरेको हो कि होइन यो स्वार्थी दुनिया हो जो नाठै ना, यो भित्री गरेको ना पहिले तपाईले उलाई त भन्नु बाच्छ नि तर तपाईले हिजो त मेरो हजुर मेरो मोटु भन्नु untie होला त्यस्तै मीठो भाषामा हिजो सम्बोधन गर्ने तरिकाले उहाँलाई फर्किन लगाउनुस् न जसले हुन त आउनु छ नि भयो आज हजुरले कस्तो प्रेम गर्नुभयो आजसम्म हामीले कति भयो के भयो ज ज अनि सबै हजुरले थाहा छ हजुर चाँ त हजुर फर्किने कोशिश गर्नुस् अनि अटाको कुरा लाछ नि सबैले जति उठाइ गनि जति जे भने पनि हजुर फर्किने कोसिस गर्नुहोस् ताकि जिन्दगी जाने हाम्रो हो हजुर मेरो हो आज म सबैबाट घिमित भएको छु आज सबै समाजबाट आयापन्थीबाट छोराबाट मेरो परिवारबाट म बन्चित भएको छु म समाजमा नाङ्गिआएको अवस्था छ आज यो अवस्थामा हजुर मलाई धोका नदिनुहोस् काटिदिनुहोस् अझै पनि म हजुरसित रिक्वेस्ट गर्छु हजुर जहाँ कहीँ हिँडेको तपाईँ फर्केर गाउँ आउने कोसिस गर्नु हामी पनि यही आग्रह गर्दछौँ कि एक एकदेखि अर्कोसँग माया प्रेम हुन्छ र फटिक राणाजी तपाईँ जहाँ हुनुहुन्छ तपाईँ मगरको छोरा हुनुहुन्छ समाजमा ठुलो र सानो जात भन्ने चलन छ यो चलनलाई त्याग्नुहोस् तल्लो जाति केटी भन्ने कुरा तपाईँलाई हिजो पनि थाहा थियो जहाँ हुनुहुन्छ सुनिरहनु भएको छ हामी विनम्र आग्रह गर्दछौँ कि एउटा दलितकी छोरीलाई जसले लोग्ने त्याग्नु पर्यो तपाईँका कारण जसले छोरो त्याग्नु पर्यो तपाईँको कारण र त्यत्रो समाजबाट उहाँ तिरस्कृत बहिष्कृत हुनु परिरहेको छ कृपया फटिक राणाजी तपाईँले गल्ती गरेको कुरा थाहा छििन सक्ने छै भोलि मोबाइल रेकर्डले पनि कृपया जहाँ हुनुहुन्छ अलपत्र तपाईँ कि प्रेमिका लागि साथ दिन आइदिनुहोस् भन्ने आग्रह गर्दछौँ अन्तिममा यो भुलप्रति यो गल्तीप्रति तपाईँ कसरी लिनु भएको छ बहिनी कस्तो भइरहेछ तपाईँलाई कति पीडा होला नि धन्न तपाईँको बुवा धेरै बुद्धिजीवी हुनुहुँदो रहेछ अरूको भाइ त बास पनि दिन्न थियो होला कि बदमासलाई बस्न दिन्छु भन्थ्यो होला थिएन भने मेरो बुवा मेरो हिँडिन्थेन भने आज मलाई यो समाजले त्यो घरमा टेक्नु पनि दिन्थेन र आज मलाई यो समाज दिउँदो अवस्थामा राख्नु पनि थिएन आज मेरो गुवा हिँडिन्थ्यो र आज मलाई यसरी म जीवित हुन पाएको मैले चुनौलो बिहानी देख्न पाएको आजसम्म बुवाले मेरो सुरक्षा गरिरहनु भएको छ खाना बन्दातिर पनि मेरो घर मलाई एकदम सुरक्षा साथ एकदम हेरेर आफ्नो पुरा उसले गर्नुभयो मलाई बाबाले मैले तपाईँको बुवालाई साधुवाद भन्न चाहन्छु जब तपाईँलाई रङ्गे हात पक्राउ गरेँ सिङ्गो गाउँले एकदम गरियो बदनाम गरे होइन हरेक छोरीका बाबुआमा यस्ता भइदिउन् किनभने गल्ती मानिसबाटै हुन्छ तैपनि माया प्रेम र सेक्सुअल जुन सम्बन्ध छ नि त्यो नेचुरल कुरा हो तर कतिपय स्थानमा महिलालाई आफ्नै बाबुआमाले पनि हेला गर्ने हृडा गर्ने गर्छन् त्यो गर्नु भएन यसका लागि फेरि पनि म साधुवाद भन्न चाहन्छु र हरेक बाबुआमा यस्तै भइदिउन् त्यो नर्मल कुरा हो जुन कुराले गर्दा पुरुषलाई केही नहुने महिला यसरी अपहरित घिडित हुनु परेको छ यो समाजलाई के भन्न चाहनुहुन्छ तपाईँ समाजले आज मलाई कुनै किसिमको पनि न्याय दिलाउन सकिरहेको छैन मैले यता दिनसम्म जुन दस गते राति यस्तो व्यवहार भयो जस्तो भोलिपल्ट ग्यार गते गतेदेखि मैले समाजमा हात फैलाइरहेको छु अबसम्म पनि मलाई उचित किसिमको न्याय दिन सकिरहेको छ हामी के आग्रह गर्दछौँ भने सदरमुकाममा आउनुहोस् उजोरी दिनुहोस् तपाईँका न्यायका पक्षमा जिल्लाका अधिकार कर्मीहरू एक हुने छन् भन्ने हामी आग्रह गर्दछौँ लुकाएर दबाएर नबस्नु होला गाउँमा मिलेर दस बिस हजार रुपियाँ दिएर मिलाउने चलन छ नि त्यो चाहिँ माया चाहिँ नबिकाउनु होला है तपाईँले त माया गर्नुभयो भने उसलाई त पैसामा नबिक्नु होला है अब छुट्टिने बेला भइसकेको छ अन्तिममा मलाई मैले न्याय खोल्ने मलाई न्यायका ढोका ढग्रो पाउने मलाई न्याय ठाउँमा न्याय दिलाउनु हुनेछ न्याय दिने पनि मलाई बाबाले नै पूर्ण रूपले साथ छ सायद मेरो बाबाले मलाई अझैसम्म त्यस्तो मेरो बिग्रियो मेरो इज्जत थालो भनेर मलाई त्यसको नराम्रो दुच्छ वर्षन पनि अझैसम्म पाउनु भएको छैन र जहाँसम्म लाग्छ मेरो आउनु उनी फर्केर आउँछन् भन्ने तपाईँलाई अझै पनि आशा छ होइन जसरी मलाई माया गर्नुभएको छ मलाई विचारित गर्नुभएको छ तिमीले बाचा गर्नुभएको छ तिमीलाई म जिन्दगीभरि साथ दिन्छु तिमी नर्याउ तिमी तिम्रो दुःख छ मलाई साथ दिन्छु भनेर मलाई जसरी मलाई बाचा गर्नु भएको छ जसरी हुनुहुन्छ प्लिज तपाईँ आउने कोसिस गर्नु तपाईँमा तपाईँ र मेरो जिन्दगी एकदम राम्रो छ म जानु छ तपाईँलाई म पूर्ण रूपले કે બધા હું કેલી ચાની પછી સિવાય નું નથી પાઈક મામા પરખી બેસે છે કે શકાય ચા હું કેલી ચાની પછી જે કરે નિયમ છે નહી આગના દેના કાંસા ઓર જા બેરા સાઈ पनि फ्टी राणाजी तपाईँ जहाँ हुनुहुन्छ फर्केर आइदिनुहोस् अहिलेको जमानामा जातिपाती भन्ने के कुरा केही ठुलो कुरा होइन थुप्रै यस्ता अन्तर्जाति विवाहहरू सफल भएका छन् गाउँको कुरा नसुनिदिनुहोस् तपाईँ अविवाहित हुनुहुन्छ उहाँ विवाहित मान्छेलाई तपाईँले बिगार्नु भयो एक प्रकार जिन्दगीमा बन्दा मिलाउनु भयो उहाँलाई बिगार्नु भयो सुनिदिनुहोस् भन्दै अन्तिममा के भन्न चाहनुहुन्छ विदा माग्ने बेला भइसकेको छ हुन्छ त हस्त यदि उहाँ यसरी आइदिनु भएन भने तपाईँ सदरमुकाम आउनुहोस् र सम्पूर्ण अधिकार सहित तपाईँलाई न्यायको पक्षमा हामी पनि सहयोग गर्नेछौँ भन्दै आजलाई तपाईँको यो मिलन र बिछोड जुन जीवनको गोरेटो छ हामी मार्न चाहन्छु हस्त धन्यवाद अवस्त फोक्सिङकी ई महिलाको बिचल्लीको कथा सँगै आजलाई ओजेलका खबरबाट विदा माग्ने बेला भइसकेको छ विधा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश विशेष धन्यवाद दीदी मज़ को साथी प्रेम सुनार बिदा चाहु नमस्ते